यौन तथा प्रजनन स्वास्थ्य में युवा आवास चेतना फोरम रैन्टी थ्री पॉइंट फाइव मेघाज संयुक्त प्रस्तुति नमस्कार सन्चय हुनुहुन्छ दौतरी यौन तथा प्रजनन स्वास्थ्यमा युवाको आवाज रेडियो कार्यक्रम दौतरीको पाँचौ श्रृंखलामा यहाँलाई स्वागत छ म यहाँकै दौतरी स्वेच्छा अनि रेडियो कार्यक्रम दौतरी चेतना मञ्च र वाइपिर नेपालले संयुक्त रूपमा निर्माण गर्ने रेडियो पत्रिका हो तपाई यो कार्यक्रम देशभरिका वटा रेडियो स्टेसनबाट सुन्दै हुनुहुन्छ अनि चाहेको बेलामा डब्लु मा लगन डट गरेर विश्वका जुनसुकै ठाउँबाट पनि सुन्न सक्नुहुन्छ आज कुन त्यो बारेमा कत्रो परिवार बनाउने भन्ने हो कस्तो भन्नाले सुखी र खुसी परिवार अनि कत्रो भन्नाले आमा बुवा र बडीमा दुई सन्तान भन्ने बुझ्नु पर्छ आफ क्रिकेट आफूलाई यसो गरे आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राख्न सकिन्छ अनि पछि गएर सन्तानले पाउनु पर्ने गुणस्तरीय स्वास्थ्य शिक्षा र भविष्य सुनिश्चित हुन्छ तिम्रो कुरा सुनेपछि सोच्दैछु क्रिकेट चाहिँ होइन एउटा परिवार नियोजन, परिवार नियोजन गर्दा गर्भधारण हुन दिइँदैन डिम्ब र शुक्रि सृजना गरिन्छ यसको लागि परिवार नियोजनका विभिन्न साधनहरू प्रयोग गर्न सकिन्छ अनि मैले महँगी देखेर एउटैले रहर पुर्याए अनि पछि श्रीमतीलाई नि त चिन्ता किन गर्छ परिवार नियोजन स्थायी र अस्थायी दुई तरिकाले गर्न सकिन्छ स्थायी साधनको प्रयोगले गर्भ सधैँका लागि रोक्न सकिन्छ भने अस्थायी साधन चाहिँ बच्चा गर्भमा रहोस् भनेर चाहना नहुँदासम्म प्रयोग गर्न सकिन्छ परिवार नियोजनका अस्थायी र स्थायी साधन मध्ये अस्थायी साधनहरू सस्तो र सहजै उपलब्ध हुन्छन् अस्थायी गर्वनिरोधको लागि पुरुषले कन्डमको प्रयोग गर्न सक्छन् भने महिलाले पिल्स डिभो प्रोभेरा आइडी जस्ता साधन प्रयोग गर्न सक्छन् अनि अस्थायी साधन प्रयोग गरेर चाहिँ फाइदा के नि अब सँगसँगै सौंग खान्छन् खेल्छन् हुर्किन्छन् एउटालाई सानो भएको लुगा अर्कोले लाउँछ एउटा सुत्केरी पूर्वार्कै लाग्छ नि रजत फेरि जन्मान्तर नगर्दा बच्चा र आमा दुवैको स्वास्थ्य र वृद्धि विकासमा राम्रै ध्यान दिन सकिन्न सन्तान जन्माउनु हुर्काउनु भनेको त महत्वपूर्ण जिम्मेवारी हो नि यसैका लागि त हो परिवार नियोजनको अस्थायी साधन तिमी पुरुषहरू धेरै नै आफ्नो बारेमा सोध्छौ हौ त्यस्तो आरोप चाहिँ मलाई पुरुषले प्रयोग गर्ने अस्थायी साधन बारे जम्मै थाहा छ लु त हाम्रो दौतरीहरूलाई पनि बताइदेऊ न तिमीलाई थाहा भएको कुरा अब दौतरी हामी पुरुषमाथि चरम भेदभाव छ हामीले प्रयोग गर्ने अस्थायी साधन एउटा मात्र कन्डम महिला, साधन प्रयोगले अनिका सा यो प्रयोग गर्दा स्वास्थ्य स्वास्थ्य परीक्षण गराउनु पर्ने जस्ता झन्झटहरू नहुने भएकाले सहज हुने गर्छ तर ओभानो तथा घ प्रयोग गर्नु हुँदैन है अनि रजत कन्डमको प्रयोग गर्ने मिति नआएको छ कि छैन त्यो चाहिँ हेर्नु पर्छ कि पर्दैन पर्छ नि तिमीलाई के भन्नु कुरा बरु तपाईँलाई महिलाले अस्थायी साधनको रूपमा प्रयोग गर्ने पिल्सको बारेमा केही जानकारी दिन्छु है त पिल्सको प्रयोग गर्दा महिलाहरूले महिनावारी भएको पाँच दिनभित्र पहिलो मात्रा खान थाल्नुपर्दछ अनि त्यसपछि दिनहुँ नबिराइकन खानुपर्दछ पिल्सको एक पुरियामा एक्काइसवटा सेतो चक्की हुने गर्दछ जसले गर्भनिरोधको काम गर्दछ भने सातवटा खलो चक्की हुन्छ जसले शरीरमा रगत बढाउने काम गर्छ यसको सेवनले कसै कसैलाई टाउको दुख्ने स्तन भारी हुने रिङ्गटा लाग्ने समस्या पनि देखिन सक्छन् तर दौतरी यस्तो भएकोले डराउनु भने पर्दैन है तर गर्भवतीको बच्चा भएका पैतिस वर्ष भन्दा बढी उमेरका र योनीबाट रगत बग्ने समस्या भएका महिलाहरूले यसको प्रयोग गर्नु हुँदैन अनि स्वेच्छा प्रश्न गर्यो रजत पिल्स खाना बिर्सिएमा निर्माण गरेको यस कार्यक्रममा आज हामी परिवार नियोजन गर्कको प्रयोग र उपलब्ध सेवा बारे कुरा गर्दैछौ स्वेच्छा महिलाले प्रयोग गर्न सक्ने अन्य साधनको बारेमा भन्दै थियो आरिस लागि पनि सुन्नु त परिहाल्यो यस्तो काम लाग्ने जानकारी त के सुनाउनु हो म त मेना दौतरीहरूलाई मात्र पो सुनाउँछु त सुन्नुहोस् है त दौतरी महिलाले प्रयोग गर्ने अन्य साधन मध्ये एक हो डिपो प्रोभेरा अर्थात् तिन महिने सुई यसले एकपटक लगाएपछि तिन महिनासम्म गर्व रोक्दछ तर यसको प्रयोग स्वास्थ्य संस्थामा गएर स्वास्थ्य कर्मीको सल्लाह मात्र गर्नुपर्छ त्यस्तै अर्को विकल्पको रूपमा कपरटी पनि छ यो चाहिँ महिलाको पाठी घरमा लगाइने साधन हो जसले शुक्रकीट र डिम्बको मिलन हुन दिँदैन यो एकपटक लगाएपछि बाह्र वर्षसम्म काम गर्छ यसलाई स्वास्थ्य लगाइदिन्छन् र चाहेको बेला झिक्न पनि सकिन्छ अनि अर्को साधन पनि छ त्यो हो नरा प्लान्ट यो चाहिँ महिलाको पाखुरामा राखिने क्याप्सुलहरू हुन् यसले पाँच वर्षसम्म गर्भनिरोधको काम गर्छ र सात वर्ष पुगेपछि मात्र ती क्याप्सुलहरू निकाल्नु पर्दछ अनि महिलाले प्रयोग गर्ने साधनबाट हामी पुरुषले प्रयोग गर्ने कन्डमले जस्तो यौनरोगहरू र एसआइबीको सङ्क्रमण रोक्न सक्छ कि सक्दैन त अह पिल्स डिपोप्रोभेरा कपोर्टी जस्ता अस्थायी साधनले योनरोग तथा एचआइभी को संक्रमण भनी रोक्न सक्दैन है ओहो यो त भएन है भएन के भएन नि फेरि यति धेरै जानकारी दिनै राखेको छु चुप लागेर सुन्नु नि अनि महिलाहरूको लागि चाहिँ यति धेरै गर्वनिधक साधनहरू रहेछ मात्र? उसको. दुण दुण मा मा, महिला अनि दुवैलाई समस्या हुन्छ नि कस्तो कुरा नबुझेको यसमा चाहिँ मलाई थाहा छ नि किन कसैलाई पढेर पनि त धेरै कुरा सिकिन्छ बरु राम्ररी पढ्यो भने चाहिँ धेरै यौन तथा प्रजन स्वास्थ्य समस्यामा पर्नबाट चाहिँ जोगिन्छौ लु न त सुन्नुहोस् है त धौतरी आकस्मिक गर्व रोक्नका लागि यौन सम्पर्क भएको बहत्तर घन्टा भएको छ कि छैन भनेर निश्चित गर्नुपर्छ र भएको छैन भने तुरन्त नजिकको स्वास्थ्य संस्थामा गएर गर्वनिरोधको चक्की लिनु यदि बहत्तर घन्टा काटिसकेको छ र पाँच दिन पुगेको छैन भने स्वास्थ्य कर्मीको सल्लाहमा आयुडीको प्रयोग गर्न सकिन्छ भनेपछि तिमीलाई गर्वनि गर्वनिरोध महिला वा पुरुष जसले पनि गर्न मिल्छ पुरुषले प्रयोग गर्ने साधनलाई भ्यासेक्टोमी भनिन्छ भने महिलाले प्रयोग गर्ने स्थायी साधनलाई मिनिल्याप वा ल्याप्रोस्कोपी भनिन्छ यो दुवै वन्ध्याकरणले शुक्रट र डिम्बको मिलनहरूबाट रोक्छ र गर्व रहमा भने कुनै बाधा गर्दैन है अनि कामकाजमा असर गर्दैन अनि परिवार नियोजनका अस्थायी साधनहरू जस्तै पिल्स कन्डम आदि नजिकको मेडिकल क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा सजिलै उपलब्ध हुन्छन् र आफै प्रयोग पनि गर्न सकिन्छ त्यसै महिलाले प्रयोग गर्ने अन्य साधनहरू कपाल टी सुई आदि स्वास्थ्यकर्मी को सलाह मा मात्र लगाउनु मैं पर अनि परिवार निजन के स्थायी साधन हरु मेरी स्टोप्स वा अस्पताल में गए दक्ष डाक्टर को निगरानी में प्रयोग पर हमेशा परिवार निर्जन का साधन सजीलब दौतरी महिला र पुरुष मिलेर नै पुरा परिवार बनेको हुन्छ त्यसैले घर चलाउनका लागि श्रीमान र श्रीमती बिचको आपसी सहमति र समझदारी हुनु अत्यन्त जरुरी छ परिवार नियोजन पनि त्यसै गरी आपसी सलामा नै गर्नुपर्छ अनितरी विवाहपछि केही वर्षको अन्तरमा मात्र सन्तान जन्माउँदा श्रीमान र श्रीमती दुवैले एकअर्कालाई बुझ्ने मौका पाउँछन् जन्मान्तर गर्दा दुवैको आर्थिक अनि शारीरिक अवस्था पनि ख्याल गर्नुपर्छ है विशेषतया सन्तान जन्माउन महिला मानसिक अनि शारीरिक रूपमा तयार छन् कि छैनन् भन्ने कुरा पनि ख्याल गर्नुपर्छ है अनि त्यसै गरी पनि ध्यान दिनुपर्छ एउटा बच्चा जन्मिसकेपछि अर्को बच्चा हुनुभन्दा अगाडि पहिलो बच्चा राम्रोसँग हुर्किसकेको हुनुपर्छ आमाको स्वास्थ्य पनि राम्रो हुनुपर्दछ अनि अर्को बच्चा जन्माउन जना तयार नभएसम्मको अवधिमा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न भुल्नु हुँदैन तिमीलाई त धेरै कुरा थाहा रहेछ मैले तिमीले मात्र होइन हामी सबैजनाले यसको बारेमा जानकारी लिइराख्नुपर्छ नि र आफूले जानेको कुरा साथीभाइ तथा छिमेक पनि पनि पर्दछ यसले गर्दा घर गर, छिमेक मात्र होइन देशकै जनसङ्ख्या नियन्त्रण गर्न पनि ठुलो टेवा पुग्छ नि तिमी चिन्ता नगर न शिक्षा हाम्रा साथीहरूले पनि आफूले जानेका कुराहरू अरूलाई भनिहाल्नुहुन्छ नि अनि नियोजन अनिबारे कुराकानी गर्न अबको पालोमा चाहिँ म तपाईँहरूलाई कुराकानी सुनाउँछु है अस्ति हामीले गागलफेदी एक स्वास्थ्य चौकीका सहायक प्रमुख गङ्गाराम पाण्डेसँग स्वास्थ्य चौकीहरूमा परिवार नियोजनका लागि उपलब्ध सेवा र अन्य केही विषयमा कुराकानी गरेका थियौ आ, यो जुन स्वास्थ्य संस्थाहरूमा चाहिँ परिवार नियोजनको लागि कस्तो खालको सुविधाहरू उपलब्ध छन् यो गागल फेजी स्वास्थ्य चौकी जुन छ नि त्यसमा तपाईँको हामीले दुईटा दुईटा अवस्था हुन्छ एउटा अस्थायी हो एउटा थाय हो थाय भन्ध्याकरण जिल्ला जनस्वास्थ्यको निर्देशनमा सालमा एकचोटि कमिङ गर्छ क्याम्पिङ गरेर गरेको हुन्छ अहिलेको लागि तपाईँको जुन डिपो र र अस्थायी साधनमा कन्डर्म हुन्छ सा। त्यो यहाँबाट प्रोभाइड गरिराखेको छ त्यो तपाईँ कस्तो छ नि जुन हाम्रो पैँतालिस दिनको सुत्केरी होस् त्यसपछि तपाईँको दुईवटा सन्तान पुगी रहर छ उनीहरूलाई तपाईँको जुन बच्चालाई नहोस् र आमाको स्वास्थ्य शरीरलाई पनि राम्रोसँग ध्यान दियोस् आमाले पनि राम्रो होस् किनकि तपाईँको गभर्मेन्टको कस्तो नीति छ दुईवटा सन्तान हुनुपर्ने परिवार निजनको नियम नै हो दुईवटा सन्तान त्यो पनि आफूले चाहेको बेला जन्माउन सकिन्छ त्यो अनुरूपमा यो अस्थायी साधनले गर्दा उलाई आफ्नोलाई शरीरमा उन पर्ने र बच्चालाई पनि तपाईँको जन्मान्तर गर्नको लागि यो कार्यक्रम तपाईँको हामीले दिइराखेको हो अनि यो परिवार नियोजनका लागि आउँदा नि पुरुषहरूको चाहिँ कतिको सहभागिता छ महिलाको तुलनामा अहिले तपाईँको छ नि पुरुषहरूको पहिले भन्दा अलिकता जनचेतनामूलक बढी भएको छ किनकि एक त महिलाले अपनाइ साधन अपनाइराखेको हुन्छ र पुरुषहरूलाई पनि तपाईँको एड्स ले गर्दा एकदमै डर भयङ्कर रहेको हुन्छ अब बाहिर एता यताउदा जादा पनि उले उनीहरूले केही न केही साधन हामी यहाँ लिन आउँछ अनि त्यो महिलाले पनि आफ्नो सुरक्षित गरेर किनकि सबैलाई तपाईँको फि सुटे फिट हुन्छ भन्ने छैन नि त सबैले डिपो पनि राम्रो हुँदैन कसैलाई पिल्स पनि राम्रो हुँदैन त्यो अवस्थामा उसले श्रीमानलाई आफूलाई कन्डम युज गर्न भनिराखेको छ र लगिराखेको छ यहाँबाट परिवार नियोजनको यो कुरामा चाहिँ मान्छेहरूको धारणा चाहिँ कस्तो छ जस्तो लाग्छ त्यसमा तपाईँको पुरानै कहानी जस्तो अहिले पनि छ के भन्छ पिल्स खायो भने मुटुमा गएर बस्छ अरे तर बस्दैन पिल्स भनेको एउटा स्ट्रोजन र प्रोस्ट्रोजन हो जुन हर्मोन हो त्यो हर्मोन तपाईँको शरीरमा गएर खाएर बसेर अनि शरीरमा फिजेर काम गर्ने हो त्यो मुटुमा गएर बसेर होइन तर अहिले पनि मान्छेको गलत धारणामा के भन्छ त पिल्स खानुभयो लङ टाइमसम्म खानुभयो भने मुटुमा गएर बस्छ अनुहार नराम्रो हुन्छ पोतो आउँछ यिनीहरूले गर्दा अहिले पनि असर केही न केही त समाजमा परेकै छ सुधार पर्ने हुन्छ अब यो परिवार नियोजनको जुन कुराहरू हुन्छ परिवार नियोजनको साधनहरू हुन्छ यसलाई चाहिँ चा। प्रभावकारी ढङ्गबाट अगाडि बढाउन के गर्न सकिन्छ त्यसको लागि सबभन्दा पहिले त के हुन्छ एक त हाम्रो नेपाल सरकारको तर्फबाट पनि यसमा लागेको छ एनजिओ आइएनजिओहरू पनि आफ्नो आफ्नो प्रोग्राम धेरै लिएर आइराखेको छ तर यसको जनचेतनामूलक कार्यक्रममा अहिले पनि कमी छ किनकि हरेक घर घर र जब चौधदेखि लिएर पैँतालिस वर्षसम्मको महिलालाई यो युज गर्ने साधन हो अनि योलाई तपाईँको अहिले पनि घरमा मान्छे डराएर बसेको हुन्छ बजारतिर राम्रो उसलाई आउन दिएकै हुँदैन अनि यो शिक्षाको कमी छ जबसम्म शिक्षालाई उसलाई राम्रोसँग यो प्रभाव पार्दैन कि यो मेरो लागि हो र मैले यसलाई युज गर्नुपर्ने हो मेरो बच्चाको लागि हो मेरो फ्यामिलीको लागि हो भने जबसम्म ज्ञान हुँदैन भने तबसम्म राम्रो हुँदैन र त्यो ज्ञान दिनको लागि तपाईँको अझ पनि तपाईँको यसको ठाउँ ठाउँमा क्लास सञ्चालन गर्नै पर्ने हुन्छ शिक्षा दिनै पर्ने हुन्छ र ठाउँ ठाउँमा गएर यसलाई पोस्टर पम्पलेट राम्रोसँग खुल्ला रूपमा हुनुपर्छ त्यो अहिलेसम्म हाम्रो आएको छैन हेल्प संस्थामा छ बजारमा गएर तपाईँको ठाउँ ठाउँमा खुल्ला संस्थामा क्लासमा यिनीहरूले तपाईँको चलाएको छैन त्यसले गर्दा योको एउटा प्रभाव त्यही हो एनजिओ आइएनजिओले वा जिल्ला जनस्वास्थ्यले वा तपाईँको विभागले यसलाई खुल्ला रूपमा घर घरसम्म पुर्याइदियो भने यसको सन्देश अनि राम्रो हुन्छ परिवार नियोजन सम्बन्धी जानकारी अझै पनि लक्षित सर्वसाधारण कति होला है सरकारले परिवार नियोजनका लागि उपलब्ध गराएको निशुल्क साधनहरूको सेवा, सेवा उपयोग गर्न आउने यसको जवाफ गोकर्णेश्वर नगरपालिका सोह्र उपस्वास्थ्य चौकी कि स्वयं सेविका अर्चना घिमिरेसँग छ महिनामा सुई लगाउने अब भने पालो भएको छ हाम्रो नियमित स्तम्भ भेट भोलिको परिवार नियोजन जसले गरे पनि श्रीमान श्रीमती दुवैको चासोको विषय हो पारिवारिक जीवन रखा दुवै पाङ्रा आकारमा मात्र होइन क्षमतामा पनि उत्तिकै भए मात्र परिवार प्रगति पथमा गुड्छ नेपाली समाजमा परिवार नियोजनमा या त पति हावी हुन्छन् अथवा महिलाले विविध कारणले एक्लै यो निर्णय उठाउँछिन् हामीले सिमलटार बौद्धका केही महिलाहरूसँग परिवार नियोजनका साधन प्रयोग गर्दा आफ्नो पतिसँग सल्लाह गर्नुहुन्छ कि हुँदैन भनेर सोधेका थियौँ सुनौ उहाँहरूको विचार हाम्रो नियमित स्तम्भ भेटबोलीमा श्रीसँग सल्लाह गर्ने किनभने भनौँ न आफ्नो बच्चाहरूको नहरूको निसम्म राख्नु भएन अब परिवार नियोजन गर्दा त बुढासित सल्लाह गर्नु परिहाल्दैन नगरिकन अनि त्यतिकै गऱ्यो भने त फेरि बुढाले पिटिहाल्छन् श्रीमानसँग सल्लाह लिनु परेको नि अब आफू खुसी परिवार नियोजन गरेर नै भएन नि अब किनभने श्रीमान बाहिर हुनुहुन्छ होइन श्रीमान बाहिर हुँदा हुँदा यहाँ आफू खुसी परिवार नियोजन गर्दाखेरि चाहिँ श्रीमानले फेरि अन्यथा सोध्नु होला त्यही भएर पनि अब उहाँसँग सल्लाह गर्नुपर्छ अनि मात्रै गर्ने बुढाले चाहिँ आफ्नो सामान प्रयोग गर्नुहुन्न अनि त्यही भएको कारणले म औषधि लुकाएर खान्छु परिवार नियोजन भनेको त श्रीमान श्रीमती दुवैको सर सल्लाह रुसी लागेको छ मलाई त अझै पनि परिवार नियोजनको बारेमा धित मनोजन कुरा गर्न मन थियो नि ठिकै छ अर्को हप्ता यही समयमा यौन तथा स्वास्थ्य गर्न आइहाल्छ नि दौतरी चेतना मञ्च र वाइपियर नेपालले संयुक्त रूपमा निर्माण गरेको तथा प्रजनन स्वास्थ्यमा युवाको आवाज आजको लागि भने यही समाप्त हुन्छ तर तपाईँले हाम्रो कार्यक्रम सुनेर चेतना रेडियो एट जी म आफ्नो अमूल्यौन तथा प्रजनन स्वास्थ्यको बारे खुलेर कुरा गर्न पनि